नौ मुरी सबै पुली ली <muchas> खाको त्यो तालाई छके फुली बिग नै पर्छ एउटालाई छके फुली मनले खाको त्यो तालाई छके फुली बिग नै पर्छ एउटालाई छके फुली मलाई प्रियको सपना छके फुली हप्रियको सपना छके फुली केलाई कहिछु दो मना छके फुली जौदी छके बुलती छस के बुलि चूड़ा बजौदे छके बुलि ज्यो नवलै दिल खोली झमके फुले हे किन पराई नमोरी झमके फुले ज्यो नवलै दिल खोली झमके फुले हे किन पराई ठाडेकी झमके फुले किन पराई ठाडेकी झमके फुले सबै सरल मानेकी झमके